आ, नमस्कार अनि हार्दिक स्वागत छ यो समय कार्यक्रम अर्पण समर्पणको समय हो र आजको श्रृङ्खलामा पनि हामी कार्यक्रम अर्पण समर्पणलाई अगाडि बढाउन सक्दैनौँ क्यारे शुभकामना आदान प्रदानको क्रमलाई अगाडि जोड्ने रहेछौँ यो नयाँ वर्षको सुख उपलक्ष्यमा जुन एउटा हर्ष र उल्लासका साथ अगाडि बढ्दैछ र दुई हजार सत्तरी सालको भइसकेको छ र हिजोबाट प्राप्त प्रारम्भ भइरहेको छ भने र जियोस गएको वर्षमा तपाईँको कस्तो रह्यो त होइन सबै कामहरू के अधुरा कामहरू हुन सक्छन् अथवा पुरा कामहरू हुन सक्छन् र जानकारी गराउन चाहन्छु आजको कार्यक्रम अर्पण समर्पणलाई मौला कालिका नभएर मामा कामना संसाधी पसलले प्रायोजन गरेको हो जहाँ जुन चाहिँ अधिका आकर्षक गरगहना चाहिँ आवश्यक परेमा अथवा यहाँलाई अर्डर गरी बनाउनु परेमा पनि तपाईँले सम्झ्नै पर्ने ठाउँ हो र जुन चाहिँ खुरकुरे बजारमा अवस्थित छ र अब भने हामी तपाईँसँग शुभकामना आदान प्रदानको यो क्रमलाई हामी जोड्नेछौँ प्रविधि कक्षीबाट मित्र राज हुनुहुन्छ र रा अनेरमा उपस्थित भइसकेका छौँ सुभाष अनि सूर्य हामी यो विशेष खडीमा छौँ यो विशेष समयमा छौँ र यो विशेष समयलाई हामीले यतिखेर नव वर्ष दुई हजार सत्तरी सालको शुभकामना आदान प्रदान कार्यक्रमको यो विशेष कार्यक्रममा जुटिराखेका छौँ शु। ए शुभकामना आदान प्रदान हामी तपाईँका इष्टमित्र तपाईँका छरछिमेक तपाईँका आफन्तहरूमा तपाईँले शुभकामना तपाईँलाई छोड्नु छ अथवा बाँध्नु छ भने तपाईँ आउन सक्नुहुन्छ तपाईँ यो विशेष खडीमा विशेष कार्यक्रममा चाहिँ तपाईँ आएर आफ्ना शुभकामनाहरू राख्न सक्नुहुन्छ खुला सुना दुईवटा बाटो हुँदै आउन सक्नुहुन्छ आफ्ना साथी सङ्गीत सम्प्रा इष्टमित्र आफन्त जनप्रति तपाईँले आफ्ना शुभकामना रूपी शब्दहरू राख्न चाहनुहोस् भन्ने डाल गरिहाल्नुहोला टेलिफोन लाइनमा कोही मित्र आउनुहोस् यति बेला यो नव वर्षको आगमन सँगसँगै र आफ्ना शुभकामना रूपी शब्दहरू राख्नको लागि कोही साथी आउनुहोस् गतिपला वहालाई स्वागत गर्छु हजुर नमस्ते हजुर नमस्कार आहा कहाँबाट कसको आवाज होला म वदन अधिकारी आहा वदन अधिकारी हजुर वदन जी आरामै हुनुहुन्छ हजुर दाजु एकदम आरामै हुनुहुन्छ हजुरहरु हामी पनि एकदमै आरामै छौं वदन के कस्तो हुँदैछ त नेभीयार्डको हैन स्पेशल दिन कसरी मनाउँदै हुनुहुन्छ अ दाजु खासै त्यस्तो के प्रोग्राम भयो नि यसपाली अहा अबै घरतिर पछि अहिले यता भरतपुरतिर चाहिँ विशेष कामले गराले अहा अब जस्ट हिजो चाहिँ अब हाम्रो अब तनपुरमा हुनुहुन्न विशेष कार्यक्रम भएको थियो क्लबले गरेको थियो अब त्यो चाहिँ राम्रोसँग समापन भयो होइन न्यु न्यु इयर विशेष कार्यक्रम जुन चाहिँ बाह्र एक वर्ष पनि थियो जियोस् हिजोको दिनमा ल ठिक छ हिजोको रमाइलोलाई आजको रमाइलो मान्नुपर्छ होइन बदनजी ठ्याक्की भन्नुहोस् न कि होइन तपाईँको गएको वर्षमा कुनै कामहरू यहाँले हाँट्नु भएको थियो होला होइन र ती कामहरू अधुरा पनि भयो र पुरा पनि भयो होला अधुरा भएका कुनै एउटा काम र सफल बनेको कुनै एउटा काम हामी बदनजीको के रहेछ त त्यस्तो खासै अब त्यस्तो केही छैन दाजु होइन सफल भन्दा त्यस्तो ठुलो काम केही पनि आँटेको थिएन त्यही पढाइ हो पढाइ जे होस् राम्रोसँग सफलै भयो अब अहिले आएर रिजल्ट पनि भयो रिजल्टमा चाहिँ अलिकति असफल भयो दाजु काम चाहिँ केही नै आँटेको थिएन त्यो शिक्षण शिक्षातिर लाग्यो त्यो अब राम्रो भयो होइन पोहोर अब जोस् पढाउन के के हुन्छ अब इन्टरभ्यू दिन गइएको थियो बैशाखमै हो बैशाखको सोह्र सत्र गते अनि त्यो बेला जोस् पास भयो इन्टरभ्यूमा र पढाउन थाल्यो ठूलो असफल जुन तपाईको अपुरा अब आफ्ना साथीभाइ सङ्घलाई पनि शुभकामनाहरू बाँध्न सक्नुहुन्छ दाजुभाइ तथा दिदी बहिनी बुवा आमा तथाकमा सहकर्मीहरूको तर्फबाट पनि बदनलाई नव वर्ष दुई हजार सत्तरी सालको धेरै धेरै शुभकामना दिन चाहन्छु हाम्रो तर्फबाट अहिले शुभकामना फेरि पनि र अहिलेलाई साथीहरू पनि धेरै प्रतीक्षा गरेर बस्नु भएको छ है कसैले हस् नमस्ते बदन अधिकारी हुनुहुन्थ्यो सन फेरिबाट शुभकामनाहरू बिच शब्दहरू राखेर गइसक्नु भएको छ भनेर चाहिँ होइन भन्दैछ तपाईँहरू आजको दिनमा सिमाउनु पर्छ र नयाँ वर्षको सबैलाई शुभकामना पनि हामी दिइरहेका छौँ र तपाईँ पनि शुभकामनाहरू शब्दहरू दिन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ सुना छपन्न पाँच र सुना छपन्न पाँच हुँदै एकजना मित्र फेरि पनि टेलिफोन लाइनमा आइसक्नु भएको छुर्नु भएको छ भनेर उताबाट चाहिँ सङ्केतको स्वागत गर्छौँ नमस्ते कोही हाम्रो तर्फबाट पनि दुईजनाको तर्फबाट यताबाट होइन यो नयाँ वर्षको शुभकामना धेरै धेरै शुभकामना रहन्छ है कसरी मनाउँदै हुनुहुन्छ मनाइसक्नुभयो रमाइलो गर्नुभयो अथवा भएको छैन के कसो घर परिवारमा एक आपसमा रमाइलो भइरहेको छैन त जोस हाम्रो पनि एक आपसमा सबै सहकर्मी साथीहरू मिलेर रमाइलो एकदमै गरिरहेका छौँ होइन र निकै नै रमाइलो पनि भइरहेको छ र यही रमाइलोमा अझै तपाईँहरूको साथ मिलिरहेको छ सा, झनै रमाइलो भएको छ र कल्पनाजी जोस दुई हजार सत्र प्रारम्भ गरिसकेको छ होइन र त्यस्ता केही गएको वर्षमा उनसत्तरी सालमा जुन अधुरा कामहरू रहेका पनि हुन सक्छन् तपाईँका होइन कुनै त्यस्ता कामहरू जुन अधुरा रहे कस्तो खालको कामहरू अधुरो रहे र यहाँले चाहेको आर्टीको कुराहरू चाहिँ पुरा भए त राम्रै भयो होला समग्रमा भन्नु पर्दाखेरि है केही केही के विशेष कुराहरू पनि हुनसक्छ कल्पनाको जुन कि आँटेको कुरा पुरा नभएको अथवा भएर पनि भन्न नसक्ने अवस्था हुनसक्छ र त्यस्ता कुराहरू यदि छन् भने दुई हजार सत्तरी सालले चाहिँ तपाईँको ती अधुरा कामहरू चाहिँ पक्कै पनि पुरा गरौँ हाम्रो शुभकामना छ कल्पनालाई कल् कार्यक्रम भएको छ यो विशेष कार्यक्रममा छौँ र तपाईँ पनि आफ्ना साथीसँग इष्टमित्र घर परिवार आफन्त जीवन प्रति शुभकामना चाहनुहुन्छ मेरो घर पनि सम्पूर्णका लागि अनि मेरो साउहरू सम्पूर्णका लागि अनि मेरो दिदी एक दिदी हुँदा चाहिँ दिदी त छोरा छोरालाई पनि अनि जस्तै मलाई सुने माजु नै सम्पूर्णता लागे नयाँ बसेर धेरै धेरै सबै सबैलाई शुभकामना रहन्छ होइन र कल्पनाजीका ती अधुर रहेका काम अबको यो वर्षमा पुरा हुन जुन यहाँले चाहेका र यहाँले आँटेका कामहरू सदैव सफलता बन्दै जान फेरि पनि हाम्रो धर्फबाट शुभकामना अर्को एकजना साथीले प्रतीक्षा गरेर बस्नु भएको छ है अहिलेलाई छुट्टी नमस्ते कल्पनाजी हुनुहुन्थ्यो हामीलाई सम्झनु भएको थियो र आपसमा शुभकामना रूपी शब्दहरू राखेर विधा भइसक्नु भएको छ तपाईँ पनि यसरी नै आफ्ना आफन्तजन इष्टमित्र साथी सङ्गीत घर परिवार सबै सबैलाई शुभकामना रूपी शब्दहरू पुर्याउन चाहनुहुन्छ यो माध्यम हुँदै भने तपाईँले स्टुडियोको फोन नम्बर खुल्ला छ सुन्ना छपन्न पाँच र पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हो तपाई यो दुईवटा बाटो भएर चाहिँ आजको यो विशेष कार्यक्रममा चाहिँ आउन सक्नुहुन्छ अनि तपाईँका आफन्त तपाईँका घर परिवार तपाईँका इष्टमित्र सङ्घीयहरूलाई चाहिँ तपाईँले सम्झना अनि ती शुभकामनाका गुच्छाहरू राख्न सक्नुहुन्छ कार्यक्रम आजको यो विशेषमा आएर र हामी तपाईँसँगै जुटिराखेका तपाई तपाईँसँगै भुलिराखेका छौँ अनि शुभकामना आदान प्रदान गरिराखेका छौँ र तपाईँ यतिखेर प्रत्यक्ष रेडियो अर्पण सुनेर अथवा हामीलाई लगइन गरेर र्पण एक सय चार तब्लो पाँच महाज पनि सुनिरहनु भएको छ र जहाँ जहाँ सुनेर साथ दिनु भएको छ तपाईँ सबैलाई पनि हाम्रो तर्फबाट नयाँ वर्षको लाखौँ लाख शुभकामना भन्न चाहन्छौँ र यतिखेर कोही साथी हुनुहुन्छ भनेर उताबाट सङ्केत मिलिराखेको छ हामी स्वागत गर्छौँ जी बोल दे जी खबर रेडियो को होल तरफ शुभ कामना एक आपसमा घर परिवार संगा सामी पेतामा रहेर रमाइलो गर्ने सरसार गर्नु भएको छ है आहा, आहा।, आहा।, आहा।, आहा। जी कार्यक्रम कार्यक्रममा छौँ र केही दुई हजार अधुरा कामहरू पनि होइन र ती चाहनाहरू यो वर्षमा जो तपाईँका सफलता बन र सफल बन्ने छन् सँगसँगै तपाईँ पनि आफ्नो आफन्त छन् इष्टमित्र साथी सँगै घर परिवार सबै सबैलाई शुभकामना दिन चाहनुहुन्छ मेरो आफन्तहरू जहाँ जहाँ रन रहनुभएको छ अब यहाँ नाम भनेर सम्भव छैन उहाँहरू सबै मातेदारलाई अब आउने सत्तरी सालमा चाहिँ उत्तर उत्तर प्रगतिको कामना होस् अझ कामहरू पुरा होस् भन्न चाहन्छु रेडियो सुनेर बस्नुहुने दुजले सुनेर बस्नु भएको छ उहाँहरूलाई पनि शुभ लाखौँ लाखौँ शुभकामना छ मेरो तर्फबाट ए, आरपना से, आरपना से, आरपना फोन लाइनमा फोन गर्नुहुन्छ अहिले आउने नयाँ पुरानो सबै साथीहरूलाई शुभकामना भन्न चाहन्छु एकदम लागे, लागे, गौण लागे, गौण लागे, जी सागर अर्को साथी प्रतीक्षा गरेर बस्नु भएको छ है अहिलेलाई छुट्यौ हस् नमस्ते गणेश एक जना साथी अर्कै एकजना के को सिलसिलामा पुग्नु भयो काठमाडौँ अथवा यहाँको घर नै काठमाडौँ हो दादा हो दादा मेरो पोलाकमा हो नयाँ वर्ष के कसरी त मिलनले दादा यसरी नै बिताइरहनु भएको छ भनेपछि मनाइरहनु भएको छ रमाइलो गर्नुपर्छ मिलन नया वर्षमा रमाइलो नगरे कहिले रमाइलो गर्ने होइन ठिकै छ तपाईँले चाहिँ आफ्नो साथीभाइ इष्ट मित्र छरछिमेकलाई चाहिँ यतिखेर यो माहौलबाट यो व्यवसायबाट चाहिँ तपाईँले शुभकामनाहरू राख्न सक्नुहुन्छ फर्स्ट uh, uh, दादा हजुरलाई फर्स्ट अफ अल त हजुर गाई है धन्यवाद रहन्छ हाम्रो तर्फ बारेमा लन्ची लाइफ अनि धेरै धेरै शुभकामना पनि रहन्छ है थ्याङ्क यू दादा अनि टेक्निसलमा हुने दादा अनि मेरो अनि किर्तनमा हुनु चितनमा बस्नुभएका मेरो भएको मेरो मेरो बुवा सेयर चेपाङ र मम्मी चेपाङ दाइ टिप चेपाङ हुन्छ मिलनजी तपाईँका पनि गएका वर्षमा अधुर रहेका कुनै त्यस्ता काम छन् भने यो वर्षमा पुरा हुन होइन हाम्रो तर्फबाट कामना र विश्वास पनि राखौ र अहिलेको वर्षमा तपाईँले जुन कामहरू आँट्नुहुनेछ त्यो सबै सफल बन्नेछ अहिले हस् नमस्ते मिलन आउनुभएको थियो हामीलाई काठमाडौँबाट इन्टरनेट अनलाइनको माध्यम हुँदै सुनेर साथी रहनु भएको छ त्यसो त देश विदेशमा जहाँ जहाँ विदेशमा रहनुहुने समग्र नेपाली जति पनि दाजुभाइ दिदीबहिनीहरू आउनुहुन्छ उहाँहरू सबैलाई एउटा यो प्रभातसङ्गी उदाउने हरेक नयाँ दिन र नयाँ आशा अनि नयाँ उत्साह र नयाँ उमङ्ग लिएर आइ नै रहनु होइन सबै डहारिस अहमहरू त्यागेर बनेको यो निश्चल जुन एउटा दिन छ आजको यो एउटा यो दिन होइन जीवनका हरेक रङमा सुख शान्ति चुमिरहनु हरेक मोडमा बढ्ने ती साहसिक पाइलाहरूलाई जियोस् मेरो कामनाहरू सँगै हाम्रो रेडियो अर्पण होल युनिटको तर्फबाट ती हिम्मत अठुट र आत्मविश्वासका साथ नयाँ संसार बरिरहनु यही छ नयाँ वर्ष दुई हजार सत्तरीको शुभकामना पनि भन्न चाहन्छु जुन हामीलाई इन्टरनेट अनलाइनको माध्यम हुँदै सुन्नुभएको छ सँगै प्रत्यक्ष रूपमा सुनेर साथ दिनुहुने सम्पूर्णको लागि हाम्रो तर्फबाट यो दुई सालको लाख साथी टेलिफोन नियर खबर पर्नुहोस् नयाँ वर्ष ए, हो आएगा। आएगा। आएगा। आएगा। हो अ.. जसरी भयो पनि जसरी भए पनि रमाइलो भइरहेछ एउटा विदेशबाट आउनु भएको छ धेरै वर्ष पछाडि भेटघाट पनि भएको होला होइन त्यो सामिपेता त्यो दुःख खुसीका कुराहरू सबै कुराहरू सेयर हुन्छ होइन अनुको चाहिँ अब अनु यो वर्षैभरि पार्टी पार्टीमा नै बित्ने भएन झन् झन् राम्रो हो नि अनु के गर्नुहुन्छ तपाईँको अब वर्ष दिनभरि नै पार्टीमा बित्ने भयो दिन है हजुर हजुर अब यसरी नै अब रमाइलो हुने भयो एक वर्षसम्म अनि हामी के भन्छौँ भने तपाई जुन उन्सत्तरी सालमा तपाईँले आँटेका होइन तपाईँलाई चाहिँ पुगेका तपाईँले आँटेर चाहिँ तपाईँको सफल भएका अथवा अपुरो रहेका केही कार्यहरू थिए अपुरो त केही छैन <laughs> <में> <laughs> समग्रमा भन्नु राम्रै भयो दुई हजार उना सत्तरी साल ठिकै छ सा, हाम्रो तर्फबाट पनि अब दुई हजार सत्तरी सालमा पनि अनुले चिताएका चाहेका होइन सब इच्छा चाहनाहरू पूरा हुनेछन् बिना बिहाने उज्यालोलाई पर्खँदै अँ धेरै रातमा रोमलिए पनि झर्नालाई तित रिखाइमा तडपिए पनि साहसको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस् हो बतासको लहर जति नै बेग्ले चले पनि कर्मको दियो अटुट बलिरहोस् सफलताले सधैँ शिखर चुमिरहोस् नयाँ वसन्तको पालुवाले अनौजीलाई जीवनमा खुसी यही छ हाम्रो शब्दहरू आफ्ना साथी सङ्गीत अनि तपाईँहरूको लागि सबै साथीहरू सबैजना हुनुहुन्छ सम्पूर्ण सुन्नु भएको छ अनि जस्तै उहाँहरू सम्पूर्णको लागि हुन्छ सहभागिता र शुभकामनाहरू विश्वहरू राखिसक्नु भएको छ अर्को साथीले प्रतीक्षा गर्नुभएको छ अहिलेलाई आफ्ना भइसकेको छ तपाईँ पनि आउन चाहनुहुन्छ एक आपसमा शून्य पाँच सय बत्तीस अनिसको बाटो हो तपाईँ यो दुईवटा बाटो भएर आजको यो विशेष कार्यक्रमसम्म आउन सक्नुहुन्छ अनि शुभकामनाहरू बाँध्न सक्नुहुन्छ तपाईँले आफ्ना इष्टमित्र आफ्नो साथीभाइ तपाईँका छर छिमेकलाई कोही मित्र हुनुहुन्छ यतिखेर हामी स्वागत गर्छौँ मनोहरीदेखिबाट के कसरी बित्दैछ नयाँ वर्ष के कसरी मनाउँदै हुनुहुन्छ अङ्किताले <laughs> <आगे, आगे laughs> विशेष गरी साथीहरूलाई धेरै विस गर्नुको लागि म्यासेजहरू पठाइन्छ होइन तर म्यासेजहरू पनि कतिपय अवस्थामा नगएको यो चाहिँ अवस्था छ होइन जुन एउटा शुभकामना शब्दहरू लेखेर मोबाइलबाट म्यासेज पनि सेन्ड गरिन्छ बट अलिकता म्यासेजहरू पनि गएको छैन होइन आगे आगे रहे रहे <laughs> काम है। प्लान र गर्नु भएको छ है गएको वर्षमा अधुरा रहेका भएका काम र तपाईँले चाहेका थिए सबै कामहरू यो वर्षमा पुरा हुनु र सफल बनाउनु हाम्रो तर्फबाट कामना पनि रहन्छ है तपाईँले सोचेका तपाईँले आँटेका हरेक कुराहरू चाहिँ दुई हजार सत्तरी सालको यो अवसरमा चाहिँ तपाईँले सबै सबै सब कुराहरूमा चाहिँ सफलता पाउनुहुनेछ हाम्रो शुभकामना छ अङ्कितालाई थ्याङ्क यू र अङ्किताजी तपाईँ पनि आफ्नो साथी सँगै आफन्त शब्दहरू राख्न चाहनुहुन्छ भने सुरु गर्नुहोला हुन्छ अङ्किता मिठो सोसना नयाँ वर्ष दुई हजार सत्तरीको पावन अवसरमा यहाँको परिवारमा सधैँ सुख शान्ति साओस् हरफल एकीसाथ रहन् प्रेम भावाको नादा कहिल्यै नछुटोस् जीवनमा एक्लोपन महसुस नहोस् उन्नतिर प्रगतिको मार्ग प्रशस्त होस् धन सम्बन्धीको वर्षा होस् जीवन फलोस फुलोस साहसको बाटो परिवर्तन नहोस् दुःखले जीवनमा प्रवेश नपाओस् यो सबै शुभकामना रहन्छ तपाईँलाई है अर्को साथी प्रतीक्षा गर्नुभएको छ हामीलाई र अब पनि हामी छुटौँ अङ्किताजी हस् नमस्ते अङ्किता आउनुभएको थियो र शुभकामना रूपी शब्दहरू राखेर गइसक्नु भएको छ तपाईँ पनि आउन चाहनुहुन्छ यो कार्यक्रममा र शुभकामना रूपी शब्दहरू राख्न चाहनुहुन्छ एक आपसमा भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य अनि सुन्ना छपन्न यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ र आपसमा शुभकामना रूप यी शब्दहरू राख्न सक्नुहुनेछ होइन सुभाष र जानकारी गराउन चाहन्छु यो समय कार्यक्रम अर्पण समर्पणको समय हो र आजको यो दिनमा हामी विशेष कार्यक्रम अन्तर्गत जोटिरहेका छौँ जो र कार्यक्रमलाई आजको कार्यक्रमलाई मा मनोकामना सुन्छु मनकामना सुनसामा तपाईँ खुरखु बजारमा रहेको मनकामना सुनसानी पसलमा जहाँ विश्वासिलो सुनसादीको कारोबार गरिन्छ नयाँ गहनासँग पुराना गहना सँगै कम्प्युटर तलबाट बिक्री वितरण पनि गरिन्छ र हेबेला सुना छपन्न पाँच त्रिसठी तिन सय अनि सुना छपन्न पाँच त्रिसठी बाटो हुँदै शुभकामना रूपी शब्दहरू राख्नको लागि तपाईँ तयार मकवानी गणेश मनाउँदै हुनुहुन्छ नयाँ वर्ष दुई हजार सत्तरी साल तपाईँले दुई हजार उन सालमा आँटेका अथवा तपाईँका पुगेका नपुगेका अपुरा कामहरू केही थिए पनि यदि भए तापनि र गणेश छैन तपाईँ तपाईँको आवाज अलिकति प्रष्ट आइराखेको छैन तपाईँले शुभकामनाहरू बाँड्न सक्नुहुन्छ एकजना साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरी हालुभकामना सँगसँगै हजुर नमस्ते कहाँबाट के छ रामचरण नयाँ वर्ष कसरी मनाउँदै हुनुहुन्छ भनेपछि सौरात्री रमाइलो गर्दै घर जानु भएको भर्खरै हजुर एकदम है रमाइलो बस्तीतिरको के छ माहौल चाहिँ नयाँ वर्षको रामचरणमा भन्नु दुई हजार उन्सत्तरी साल कस्तो रह्यो त हजुर दुई हजार सत्तरी साल उना कस्तो रह्यो राम शरणको उनदम राम्रो तरिकाले नै बित्यो होइन मैले सोचेको कि त्यही पारामै गयो भन्नु पर्यो मलाई दुःख कस्ट भन्ने कुरो चाहिँ भएन होइन मनमा खुसी नै गयो भन्नु पर्यो र अब आजबाट चाहिँ दुई हजार साल लागेको हुन्छ आ, आ, था जी अबको सतरी हर्ष र उल्लासका साथ सधैँ खुसी हुँदै विधोष होइन कामराना पनि रहन्छ हाम्रो र तपाईँ पनि आफ्ना आफन्त जनहरूलाई कसैलाई शुभकामना दिन चाहनुहुन्छ भने छोटो मिठो रूपमा राखिदिनुहोला गणेश जी आलाकोटी रमाइों पत्नी परिवार सब सी साल शुभकामना रामचरण जी आमना बाढ़ धन्यवाद अहिले भने छुटिन्छ राम्रो अधिकारी हुनुहुन्थ्यो शुभकामनाहरू शब्दहरू आदान प्रदान गर्ने क्रम चलि नै रहेको छ र रहे यदि रहने करिब करिब तिन बज्नु आँटिरहेको छ हामी एकैछिन पछि हामी तपाईँको माझमा फेरि पनि यो विशेष कार्यक्रम लिएर जुट्ने नै छौँ तपाईँ भने रेडियो अर्पण एक सय चार तेगाहरै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 प्रत्येक शनिबार बिहान नौ तिस बजे स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर लोकबहादुर सेडाई प्रत्येक शनिबार दिउँसो एक बजे हार मेरुदण्ड तथा नशा रोग विश्वज्ञ डाक्टर सेवा र प्रत्येक मङ्गलबार दिउँसो एक बजे हार मेरुदण्ड तथा नशा रोग विश्वज्ञ डाक्टर प्रत्येक शनिबार दिउँसो एक बजे पेट छाती मोटु तथा मृगौला रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ यो छाला रोग विशेषज्ञ डाक्टर सेवा साथै बाल रोग विशेषज्ञ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 प्रत्येक महीना को दोसरोनिवार दिवसों एक बजे अस्पताल काठमंडू वरिष्ठ का छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुनील साक्य द्वारा स्वास्थ्य जांच भैर सहर्स जानकारी कराद लभ प्रभावकारी स्वास्थ्य सेवा को लगी रत्नगर अस्पताल प्राली रत्नगर की मेन रोड काणीचोक चितवन अपराह्न को तीन बजियो अपराह्न को तीन बजे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 मानसिक तथा नशा रोग सेवा, सेवा।, सेवा।, सेवा जनरल सर्जरी तथा विशेषज्ञ डाक्टर द्वारा ढार दुखने हाथ खुटा झमझमाने ढाड़ को नशा च्याटी सिल्का हाँ पोलने जोड़नी दुखने सुनिने बात यूरिक एसिड आदि समस्या भाई बिरामी नियमित स्वास्थ्य परीक्षण एवं उपचार भैर सहर्ष जानकारी कराद नगर अस्पताल में साथी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा, थो मेगा देशकै चर्चित नेटवर्कहरूको सहकारीमा सामुदायिक सूचना नेटवर्क सिआइएन काठमाडौँ नेपाल बाणी नेटवर्क काठमाडौँ उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ रेडियो अडियो एक कान दुई कान मैदान यसमै छ मजा काठमाडौँ साथमा डब्लु बाट डब्लु डट विश्वभर तपाईँको साथमा हाम्रो प्रयास तपाईँलाई देशदेखि विदेशसम्म एकै ठाउँमा जोड्ने अब तपाईँसँगै हरेक पल रेडियो अर्पण एक, एक, एक सय चार थुप्लो पाँच मेगा व्यापी भ्रमण काीकृत माओवादी अध्यक्ष प्रचंड चीन प्रस्थान नेपाल बुझाने औपचारिक आग्रह महीना बीतीस हथियार बुझाएन मोहतरी को एक सौ तेरह सुकुम वासचय पत्र विषण कोरिया तनाव का विषय में छलफल करना अमेरिकी विदेश मंत्री केरी जापान राष्ट्रपति अब्बास विवाद पची पैलेस्टाइनी प्रधानमंत्री फयाज द्वारा राजिनामा आज तथा पंजाब नव वर्ष दु हजार सत्तरी साल को पावन अवसर में सम्पूर्ण संपूर्ण ग्राहक वर्ग आपजन तथा शुभ चिंतक हार्दिक मंगलमय शुभ कामना नववर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ कम्प्युटर एन्ड ल्यापटप हाउस रत्नगर एक दूरसञ्चार रोड नववर्ष दुई सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ चितवन फोटो स्टूडियो रनपादु टाड़ी प्रोपराइटर विष्णु पोखर रेडियो अर्पण एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण नेपालको राजनैतिक स्थायित्व र विकासमा केन्द्रित हुने बताउनु भएको छ आज चीन भ्रमण जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग प्रचण्डले यस पटकको भ्रमण नेपाललाई प्राप्त हुने सहयोगका साथै नितान्त मुलुकको स्थायित्व र विकासमा केन्द्रित हुने बताउनु भएको हो आज नया वर्ष को सुरुआतम मिमेकी मित्र राष्ट्र चीन को भ्रमण में जा रजनी संक्रमण काल को असाध्य संवेदनशील अवस्था में रहे सदर्भ रक्ष में मन को स्थायित्व रिकस में केन्द्रित भर ना छफल करने सोच बना मैं इसपक अन्न विषयभंद बड़ी ने स्थायित्व रृद्धि आर्थिक वििकस का मुद्दा में केन्द्रित भर दुबई छिमेकी को सहयोग जुटाने में मेरो मेर पूयत्न हो प्रचंड ने आपूला चीन भ्रमण को आधिकारिकता प्रदान प्रति आभार व्यक्त करते राष्ट्रीय हित कामण को, कर का को सदुपयोग करने संक्रमण काल को अत्यंत संवेदनशील अवस्थ गुजरी रहेक प्रचंड को भ्रमण विगत को जस्त न स्पष्ट चीनिया कम्यूनिष पार्टी का महासचिव तथा चीनीया राष्ट्रपति शी जिनपिंग को निमंत्रण में सात दिनेमण का सदस्य टोली सहित चीन प्रस्थान चीन भ्रमण का क्रम में प्रचंड के चीनिया उच्च अधिकारीसंग दुई देश बीच को संबंध ने तथा आर्थिक विवास में सहयोग बारे मां हुने संगा गरी यही झलनाथ खनाल आगामी संविधान सभा को चुनाव में भाग लल आग्रहकिंग उद्घाटन करते खनाल जारी राजधान समाधान ने मत दिने भन्द खनाल ने चुनाव को सामना कर सब दल आग्रह नेकओवादी लगातार तेततीस दल चुनाव बिथोलने अभियान में लगी रह बेला एमएनाल चुनाव नबिथोल आग्रह काठमंड नुआकोट को रानीपौा चिंटेश्वर देवीघाट ट्रेकिंग अभियान को शुभारंभ करतेनाल निर्वाचन में सघन पर्यटन व्यवसायी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभएको छ वर्तमान समयमा निर्वाचनको मिति घोषणा नहुनु दुःखद भएको उहाँको भनाइ छ चुनावी सरकार निर्माण भएको एक महिना बितिसक्दा पनि संविधानसभा निर्वाचनको मिति घोषणा गर्न नसकेको प्रति उहाँले दुःख व्यक्त गर्नुभयो राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल काठमाडौँको दोस्रो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष थापाले आफ्नो पार्टीले सबै तहमा महिलालाई न्यूनतम तेत्तीस सुनिश्चित गर्ने समेत दावी गर्नुभयो МУЗЫКАЛЬНАЯ ЗАСТАВКА मलेसिया में वैदेशिक रोजगार का गई पांच थर रानीटार का लक्ष्मी प्रसाद लिंबू को मृत्यु मलेसिया को शाला में बारतू एक रबर कंपनी कार्यरत उनको काम करने क्रम में को मेसिन रोलर में च्यापी मृत्यु भार तीस वर्षीय लिंबू नौ महीना अगि मलेसिया गई थे ये पौड़ी खेल गए रौतहट तीन युवक बागमती नदी में डूबे मृत्यु रौतहट को, को बसतपुर गांव नजिके बागमती नदी पौड़ी खेल गए एक गांव का तीनजना आज बिहान मृत्यु मृत्यु होने बसत 18 चा? जी चालीस पैंतालीस वर्ष का व्यक्ति को मृत्यु का प्रहरीद नया वर्ष का उपलक्ष्य में राजधानी लगाये देश का विभिन्न शहर में विभिन्न कार्यक्रम सहकर्मी का नया वर्ष के उपलक्ष्य में राष्ट्रपति डा रामवरण यादव शुभकामना संदेश दी वर्तमान राजनीतिक अन्लता म्लूक नि चुनाव अपरिहार्य रहें वताधानसभा दिन न सकते कारण देश में अन्लता व्याप्त रहें अब गठन होने संवधान सभा चुनाव ने देश दर्षक में शुभकामना संदेश दीद मंत्री परिषद का खिलरास रेग्मी ने आवश्यक तैयारी करे मंगसि चुनाव होने वता रेग्मी निकल्स शुभकामना संदेश मा चुनावी प्रक्रिया असहमति राखने दल सहमति में लिया चुनाव कराने प्रतिबद्धता जमाइे एकीकृत नेकओवादी का अध्यक्ष पुष्पकमल दाल दा प्रचंड नेपाली कांग्रेस का सभापति सुशील कोईरालामे का अध्यक्ष जगनाथ खनाल लगायतले नया वर्ष दुई हजार सत्तरी साल के उपलक्ष्य में नया वर्ष को उपलक्ष्य में भई युवा पुस्ता में मदिरा सेवन करने प्रवृत्ति बढ़ पाफिक प्रहरी के आज बिहान देखि मदक पदार्थ सेवन जांच कर मदिरा सेवन गी सवारी चला दुर्घटना होना सकने संभावना मध्यनजर करते ट्राफिक प्रहरी के मापसी तीव्र बनाये हो ट्राफिक प्रहरी के हिजोपनी राजधानी का ठाव ठावेष निगरानी बढ़ाई थी प्रहरी को कारण मादक पदार्थ सेवन गरी सवारी चलाने के संख्या कम भारत ट्राफिक प्रहरी बीतेगा वर्षा इसपटक नया वर्ष को समय में दुर्घटना को ट्राफिक ट्राफिक को बनाई तथा अवैध हात हतियार बुझाउन औपचारिक आग्रह गरेको एक महिना भन्दा बढी समय बिते पनि दाङमा अझै कसैले हतियार बुझाएका छैनन् जिल्लाको प्रहरी चौकी तथा प्रसारण करे हालसम हथियार बुझाऊन कोई नीला प्रशासन कार्यालय दांग का विभिन्न क्षेत्र में हथियार देखा लूटपाट घटना बढ़िया अवैध हथियार रहो पुष्टि भतिर बुझाउन अल्लेम कोई नई बीत एक महीना में हथियार बुझाऊन कोई न आए पी जिला प्रशासन कार्यालय दांगले हथियार बुझाउन आग्रह कर म्यादना वर्षौदि सुकुम्बासी को सूची में रहेंपनी रह परिचय पत्र नपा महोत्तरी लक्ष्मीनिया गावि का एक सय तेरह जना सुम्बासी परिचय वितरण कर जिला को पश्चिमवर्ती दुर्गम गांव लक्ष्मीनिया का भूमिहीन सुकुम्वासी लमो प्रयास पश्चिम समस्या समाधान समिति सुकुम्वासी परिचय पत्र प्रदान हो एक सय तेरह परिवार के एक साथ सुकुम्वासी परिचय पत्र पाऊँ वन्यजन्तुको संरक्षणका लागि पहल गर्ने उद्देश्यले आजदेखि मुलुकभर वन्यजन्तु सप्ताह शुरू भएको छ मानव वन्यजन्तुद्वन्द न्यूनीकरणका लागि सहकार्य गरौं भन्ने नाराका साथ शुरू भएको वन्यजन्तु सप्ताह मानव र वन्यजन्तु बीचको द्वन्द न्यूनीकरणमा केन्द्रित रहनेछ वन्यजन्तु <बने> सप्ताह हरेक वर्षको वैशाख एक गतेदेखि सात गतेसम्म सञ्चालन हुनेछ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 कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्य एवम् अरूण संचार सहकारी संस्था लिमिटेड र रेडियो अर्पण एक सय परिवार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 नववर्ष दुई हजार सत्तरी सालको सो अवसरमा हाम्रा सम्पूर्ण सियरधनी महानुभावहरू सल्लाहकारजीवहरू विज्ञापनदाता कर्मचारी वर्ग दर्शक एवं शुभेच्छुक व्यक्ति तथा सङ्घ संस्थाहरूमा नयाँ वर्षले सबैमा नयाँ अभङ्ग जोस जाँगर पैदा भए सफलताको बाटोमा अगाडि बढ्न प्रेरणा मिलो सबैमा सुख शान्ति समृद्धिको हार्दिक मङ्गलमै शुभकामना बे व्यक्त गर्दछौँ प्रबन्ध निर्देशक विद प्रसाद आचार्यन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ मामा चौबिसको चिचोक रेडियो अब प्रायदीप में देखी तनाव के विषय में छलफल कर अमेरिकी विदेश जोन केरी जापान एशियी राष्ट्र को चार दिन भ्रमण में केरी चीन भ्रमण सकते आज जपान पुगे हन् उत्तर कोरियािण कोरिया जापान रमेरिका लक्षित करी आक्रमण करने चेतावनी दिए सो क्षेत्र तनाव उत्पन्न इस चीन भ्रमण का क्रम में विदेश मंत्री केरी उच्च अधिकारीसंग अमेरिका चीनसंग बलिओ संबंध स्थापित कर चाह थे स्थिर रीन हेने अमेरिका को चाहना रहकर भैया के विश्व पार मता, संग रही आग्रह गरी बस दुर्घटना तेतीस जना को मृत्युज को शिमी क्षेत्र को सड़क में गुड़ी रह बस नदी में हो दुर्घटना में अन्न जना घाइते राजधानी लीमादि करीब छ सभी किफ बस दुर्घटना सड़क तथा गाड़ी को बिगड़ दो अवस्था का कारण दुर्घटना प्रहरी カラバー<音楽> पैलेस्टाइन का राष्ट्रपति मोहम्मद अब्बास कहीं साता अघाड़ी देखी जारी रह विवाद पश्चिम सलाम फैयाद राजीनामा दिया प्रधानमंत्री फैयाद ने आज राष्ट्रपति को कार्यालय राजीनामा बुझा का हु अब्बास ने नया प्रधानमंत्री नियुक्त न भेसम फैयादला कामचलाउ सरकार को नेतृत्व के रूप में समेत अंतरराष्ट्रीय संचार मध्यम जनाया सं अब्बास को फताह अभियान ने आर्थिक नीति आलोचना करे दुई नेताबीच संबंध बिग्री अमेरिका में शिक्षा प्राप्त करसठी वर्षीय अर्थशास्त्री फैयाद पदमा कायम राख्न वासिङटनले प्रयास गरेको थियो पांच थर को, सील्ड, को उपादी, फिदिम में संपन्न राष्ट्रपति रनंगील्ड विद्यालय स्तरीय खेलकूद प्रतिधि फिदीम उच्च मावी ने हाथ पारे जिलाभर सहभागी सात विद्यालय पची पार्द उच्च मावीले उपाधि जितेक हो फिम उच्च मावी ने प्रतिनिध विधा उत्कृष्टता हासिल करते कुल दुई अंक प्राप्त कर प्रतिमा जनकल्याण मविक कुल एक अंक प्राप्त करते दोसों को नया नमूना मविक कुल एक सौ चौतीस अंक प्राप्त करते तेसरो दौड़ जैवलिंग थ्रो इंडियन प्रीमियर लीग आईपीएल क्रिकेट प्रतिगत आज अपनी दुईवट खेल हने भागी समयअुन्सार अपराह सवा चार बजे शुरू हुए आज को पहले खेल में कोलकाता नाइट राइडर्सराइजर्स हैदराबद फिरने अम खेले चार खेल मध्य एक में मराजित सनराइजर्स छ अंक तेसरो स्थान में आज को खेल में सनराइजर्स विजयी भय मुंबई ईण्डियस पक्षी पार्त शीर्ष स्थान में जाने तर तीन खेल खेले को कोलकाता एक जीत रुई में हार बेहोर् सातौ स्थान में सा। प्रति अंतर्गत आज रात सभा आठ बजे होने खेल में राजस्थान रोयल्स और किंग्स ईलेवेन पंजाब बीच प्रतिस्पर्धा होने तीन खेल मध्य दुई खेल में जीत हाथ पारे राजस्थान पांच स्थान में दुई खेल खेले पंजाब दुई अंक संग छि गए रात खेल में चेन्नई और मुंबई विजयी भैया राष्ट्रीय खबर को अंत्य मूल खबर का शीर्षक फे एक पटक सात माओवादी अध्यक्ष प्रचंड चीन प्रस्थान भ्रमण को आर्थिक सम्बन्ध केन्द्रित होने प्रचंड भनाई आगामी निर्वाचन में सहभागी सब दल एम अध्यक्ष खनाल को आग्रह यथीघ्र निर्वाचन को मिति घोषणा गर्न राप्रपा का अध्यक्ष था माग अबैद हतियार आग्रह गरेको एक तिसक्दा पनि जापान राष्ट्रपति अब्बासँगको विवाद पछि प्यालेस्टाइनी प्रधानमन्त्री फैयादद्वारा राजीनामा र आइपिएल क्रिकेटमा आज कोलकाता र हैदराबाद तथा राजस्थान र पञ्जाबीच प्रतिस्पर्धा हुने बजेको अर्जुन राउत लद दुर्गा बस्नेत्र सुमन भट्टराय विदा भयं नमस्कार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 न न जब राति बनिन्छुखिया रहेछ अब आफूले जानेको कुरो तपाईँ तत्कालको तत्काल ओम साइरम डेन्टल एन्ड सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल द्वारा मान्यता प्राप्त पूर्वी चितवन दन्त सेवा केन्द्र ओम साईराम एन्ड सेन्टर प्राली हाम्रा दन्तक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत दुखे निकाल्ने दुखेको दाँत निकाल्न नभर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थ डोन्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र घि सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने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 पच्चीस वर्ष देखि तेवा स्वदेशी तथा विदेशी कारगर द्वारा तैयार करें रोजा अनुसार को गगहना बना पारेमा पुरानो गर्गहना साफ तथा खरीद बिक्री पेमा राशि अनुसार को पत्थर को व्यवस्था पूर्वी चितोन के चीर पर सुन सादी फसल मनोकामना सुन साधी पसल मन संपर्क वीरेंद्रनगर तीन खुरखुरे बजार प्रो पाइटर नीलकुमार लमी छाने शोभा लमी छाने फोन शून्य छप्पन्न तिरासी दुई सय नब्बे मोबाइल अंठानब्बे चार पचास अड़चालीस नौ सौ साथ ही हमी का पर्वअुसाराला में विशेष छूट ग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 नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौना इलेक्ट्रोनिक्स प्रोपाइटर रामकृष्ण ढुङ्गाना रत्नगर एक बकुलहर रेडियो अर्पणको आडैमा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 नववर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्त जन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ गङ्गा जमुना फेन्सी रनपा दुई टाढी प्रोपराइटर रमेश अधिकारी हामी कहाँ बोरिङका जुत्ता मोजा झोला एवं सम्पूर्ण फेन्सी सामानहरू पाइन्छ <misterius> नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ गौतम हार्डवेयर रत्नगर आठ फोन शून्य छपन्न केदार गौतम नववर्ष दुई हजार सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ दी पसल टाडी हाई स्कूल रोड प्रोप्राइटर नरेन्द्र गौतम नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ ग्रिनल्यान्ड रेस्टुरेन्ट मोहना छ हाइट प्रोभाइडर हरिलाल सुवेदी नारायण सुवेदी सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न तिरासी जिरो छैसठी अन्ठानब्बे चार एकाउन्न छयालिस तिन सय सतहत्तर चिकन रोस्ट हाँसको मासु माछा खसीको तासका लागि सदैव हामीलाई सम्झनुहोस्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 नव वर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सेयर धनी महानुभावहरू सल्लाहकारजहरू कर्मचारी वर्गहरू साथै शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ जनजागृति सहकारी संस्था लिमिटेड समस्त जनजागृति सहकारी संस्था लिमिटेड समिति बकुलर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 नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभ हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ जय बागेश्वरी सुन पसल प्रोपाइटर इच्छालाल रसाइली नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ श्री राम स्कूल श्रीरामेल सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ साइकल पसल प्रोप्राइटर कृष्णराज जोशी फोन शून्य छपन्न पाँच साठी आठ सय बत्तिस नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ जोशी फेन्सी सेन्टर सिनेमा रोड टाढी प्रोपराइटर रबिन जोशी मोबाइल अन्ठानब्बे चार पचास एस नौ हामी कहाँ नयाँ नयाँ फेसनका लेडिज तथा जेन्ट्स कपडाहरू उपलब्ध छन्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 नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ काका रेस्टुरेन्ट रत्नगर चार भोका प्रोपाइटर सवाना महत्तो मोबाइल अन्ठानब्बे चार बाहन्न एकचालिस छ लोकल कुखुराको मासु हाँसको छोइला माछा घुङ्गी साथै खाजाको लागि हामीलाई सम्झनुहोस्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 नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ खुसी टेन्ट एन्ड क्याटरिङ हाउस बकुलहरन्ठानब्बे चार पचास त्रिचालिस दुई सय सन्ताउन्न विनोद दुलाल यो विभिन्न आरोह अवरोहका बिच त्यो वर्ष पनि बित्यौँ यो दौरानमा कति आफ्ना भन्ने प्राय भए पनि होला कति प्राय भन्नेहरू आफ्ना पनि भए होलान् तैपनि व्यावहारिक जीवनयापन गर्ने क्रममा होइन त्यो वर्षमा कतिपय अवस्थामा केही त्रुटिहरू पनि हुन सक्छन् तर हृदयदेखि नै माफी चाहन्छौँ र दुई हजार उनसत्तरी सहयोग अनि माया अनि सम्मान गर्ने सम्पूर्ण श्रोता मित्रहरूमा हाम्रो तर्फबाट सबैमा धन्यवाद पनि रहन्छ जस जसले हामीलाई धेरै माया गर्दै आउनु भएको छ र जसरी उनसत्तरी सालमा यहाँको माया हामी पाइरहेका छौँ यसरी नै दुई हजार सत्तरी सालको त्यो अवधिहरू पनि हामी तपाईँको माया यसरी नै पाइ नै रहनेछौँ र रह दुई हजार सत्तरी सालमा पनि सकारात्मक सहयोगको र मायाको आशा पनि राख्न चाहन्छौँ र पूर्ण रूपमा विश्वास पनि राख्न चाहन्छौँ फेरि पनि उपस्थित भइसकेका सदमा शुभकामना आदान प्रदान गरिरहेका छौँ नव वर्ष दुई हजार यो बवसरमा हामी जुटिरहेका छौँ र यो समय भनेको कार्यक्रम बलिउड को समय को हो र कार्यक्रम बलिउड लाई आजको श्रृङ्खलालाई मार्समे मार्सल इम्पोरियमले प्रायोजन गरेको छ जुन चाहिँ मगनी चोक पर्सामा अवस्थित छ जहाँ सम्पूर्ण हिरो कम्पनीको आधिकारिक विक्रेता पनि हो मार्सल इम्पोरियम र सम्पूर्ण बाइक तथा स्कुटीहरू मोटरसाइकलका सम्पूर्ण पार्ट्सहरू पाउन पनि सकिन्छ त्यहाँ र आजको कार्यक्रमलाई मार्सल इम्पोरियमले प्रायोजन गरेको र यो कार्यक्रम लाई आजको दिनमा निरन्तरता दिन सकिरहेका छैनौँ र तपाईँमा आज नयाँ वर्षको शुभकामना सन्देश आदान प्रदान गरिरहेका छौँ तपाईँ पनि आउन चाहनुहोस् यो क्षेणमा यो अवसरमा दुई हजार उनसत्तरीमा तपाईँका के कस्ता कामहरू गर्नुभयो कस्ता खालका कार्यहरू तपाईँका अधुरा रहे अथवा सफल भन्ने होलान् त्यसो रेडियो अर्पण एक सय चार थुप्रो पाँच पनि दुई सालमा थुप्रै कार्यक्रमहरू गरेको यो जानकारी गराउन चाहन्छौँ र सत्तरी सालमा पनि तपाईँको माया र यो सद्भाव पाउनेछ जसरी उनसत्तरी सालमा यहाँको माया पाएको हो र त्यस्ता भी खालका विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो आफ्नो वार्षिक उत्सव मनाउने क्रममा पनि थुप्रै कार्यक्रमहरू आयोजना गरेको थियो साताहव्यापी कार्यक्रम अन्तर्गत थुप्रै का कार्यक्रमहरू एउटा सन्देशमूलक कार्यक्रमहरू पनि त्यहाँ यानि कि बेडी अर्पणले गरेको हो यो जानकारी रहन्छ र भौनी तपाईँसँगै हामी कुराकानी गर्छौँ सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य यो बाटो हुँदै तपाईँ आउन सक्नुहुन्छ आफ्ना आफन्त जन इष्टमित्र साथी सँगै सबै सबैलाई शुभकामना रूपी शब्दहरू प्रदान गर्न चाहनुहुन्छ भने हामी यो विशेष कार्यक्रम का अन्तर्गत का जुटिरहेका छौँ दुई हजार सालको आगमन सँगसँगै सा प्रविधि कक्षीबाट यति बेलाको क्रममा सुभाषले स्वदेशदै आउनुहोस् अनि हामी अनियरमा जुटिरहेका छौँ यति बेलाको क्रममा भने सागर अनि सूर्य हजुर रेडियो पनि एक सय चार थुप्रो पाँच यहाँले सुनिरहनु भएको छ र दुई हजार सत्तरी साललाई हामीले सुरुवात गर्दैछौँ दुई हजार उन्सत्तरी साललाई हामीले बिताइ गरिसकेका छौँ र दुई साल तपाईँको के कस्तो भयो त्यो कुराकानी हामी तपाईँसँग साटो चाहन्छौँ तपाईँ हामीसँग साटो चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ र दुई सालका आउँदा प्लानिङहरू के के रहेका छन् आ, यो जानकारी यहाँनिर जोड्न चाहन्छु सागर जुन एउटा उनसत्तरी सालमा सबै श्रोताहरूले अत्याधिक माया गर्नु भएको छ जसरी रेडियोलाई होइन र यो अपेक्षासँगै पूर्ण रूपमा विश्वास पनि रहन्छ सत्तरी सा सालमा यो प्रारम्भ भइसकेको छ र यसरी नै तपाईँले माया गरि नै रहनुहुनेछ दुई हजार सालमा पनि र दुपाईसँगै हामी हुनेछौँ हामीसँगै तपाईँ आउनुहुनेछ एक आपसमा दुःख सुखका भावहरू गर्दै आइरहेको छ र विभिन्न जनचेतनामूलक सचेत र समाजलाई एउटा सुचूचित गराउने खालको कार्यक्रमहरू रेडियोहरू पनि चार थलो पाँच जसरी विगतका दिनहरूमा गरेको थियो ती, ती मात्रै नभएर दुई हजार उन्सत्तरी सालमा त्यस्तो खालका कार्यक्रमहरू गरेको हो भने दुई सालमा पनि गर्नेछ सा योजनाबद्ध यो रूपमा अगाडि बढिरहेको छ अर्पण सबैका लागि सधैँका लागि हामी अर्पित रहनेछौँ र सबैको साथ र सहयोग मिल्ने शुभकामना आदान प्रदान गर्नुको लागि तपाईँ आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य छपन्न पाँच यो बाटो हुँदै हजुर हामी तपाईँसँग सत्तरी सालमा तपाईँको प्लानिङ के के रहेको छ के कसरी बितेको छ त्यसको बारेमा हामी कुराकानी गर्नेछौँ र तपाईँले आफ्ना इष्टमित्र साथीभाइहरूलाई शुभकामना दिन चाहनुहुन्छ भने पनि सक्नुहुन्छ एम टु योर मोर सपोर्ट टु लसाप परसापाटी को भन्नु भयो तोलसा ओके तोलसा जी के छ हालखबर सबै ठीकै छ अनि हजुरको नि हाम्रो पनि सबै ठीकै छ 69 साल तपाईको के कसरी बित्यो बताउनुस अ ठीकै भयो भन्नु पर्छ हजुर अब 70 साल 2070 सालको प्लानिङहरु के के रहेका छन् प्लानिङ हजुर खासै केही पनि छैन खासै केही पनि भन्न आउनु भएको छैन अहिले सम्म हैन भर्खर त्यस्तै खालका प्लानिङहरू अहिलेसम्म बनाउनु भएको छैन होइन भर्खर मात्र नयाँ वर्ष प्रवेश पनि गरेको छ होइन र यो प्रारम्भ भइरहेको छ अब बिस्तारै बनाउने क्रममा आउनुहुन्छ होइन होइन अब मान्छे जब नयाँ वर्षमा प्रवेश गर्छ नयाँ वर्षको जोस जाँग सँगसँगै म यसो गर्छु यो समयमा म यसो गर्छु उसो गर्छु भनेर चाहिँ एउटा चाहिँ रूपरेखा तयार गरिराखेको हुन्छ है यहाँले चाहिँ त्यस्तो केही प्लानिङ चाहिँ बनाइसक्नु भएको छैन है सत्तरी साल में यहां का कई कार्य अधिक आंटी का सफल बनना सफल भ अब, अब ओके अब दुई हजार उनसत्तरी सालकै कुराकानी कुरा होइन दुई हजार उनसत्तरी सालमा तपाईँले चाहिँ बिर्सन नसकिने नसकेको कुनै बिस मरिने छेडहरू आउँछ होइन भनेपछि दुई हजार उनसएलसी पास गर्नुभयो है कलेज जोइन गर्नुभयो र कलेज को अनुभव तपाईँले लिँदै हुनुहुन्छ दुई हजार उनसत्तरी सालबाट चाहिँ तपाईँको कलेजको यात्रा सुरुवात भइराखेको छ है एकदमै अब दुई हजार सत्तरी अझ राम्रो हुँदै जाओस् तपाईँले र यो कामना पनि खुसी ल्याउने एउटा एसएलसी पास हुनु भयो र कलेज जोइन हुने चान्स मिल्यो हु। त्यसरी सत्तरी सालमा त्यसरी नै अझै फड्को मार्दै जानुहोला सफल बन्नु भएको छ दुई हजार उना सत्तरी सालमा सत्तरी सालमा पनि सफल बन्नुहुनेछ हाम्रो तर्फबाट कामना रहन्छ तुलस तपाईँ पनि साथी सँगै आफ्ना आफ्ना जनहरूलाई शुभकामना शब्दहरू राख्न चाहनुहुन्छ भने शुरू गर्नुहोला थ्याङ्क्यु अनि त्यसपछि सुभाष राईको लागि अनि रिटायर गर्नु हो युनिटको लागि अनि त्यसपछि मेरो घर परिवारको लागि अनि साथीहरूको लागि अनि विशेष गरी अनि लक्ष्मी नेपालको लागि हुन्छ तुलसाजी अटल भई नदी स्तै उठाउनु आफ्नो मात्र होइन घमण्ड कहिले नगर्नु झुटो नबोल्नु र अनि सफल रहना सँगसँगै आदान छन् र यो समय कार्यक्रम बलिवुडको आन्दको हो र कार्यक्रमलाई मार्सल इम्प्रोरियमले प्रायोजन गरेको हो र आजको दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिन सकिरहेका छैनौँ र यो विशेष कार्यक्रममा जोडिरहेका छौँ उनी सत्र सालमा भएका कार्यहरू के कस्ता रहे र सत्र सालमा के गर्दै हुनुहुन्छ तपाईँका जुन उनासत्तरी सालमा असफल भएका कार्यहरू जुन सुन उन सालमा ती सफल बन्न सकु होइन र सफल बन्नेछ हाम्रोतर्फबाट कामना पनि रहन्छ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर हो सुन्ना छपन्न पाँच त्रिसठी र सुन्ना छपन्न पाँच त्रिसठी हुँदै आउन सक्नुहुन्छ यो नयाँ वर्षको शुभकामना आदान प्रदान गर्नको लागि हजुर आउँदै गर्नु होला 2070 हजार सत्तरी सालको शुभकामना तपाईँ दिन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ बाटो रहेको छ दुईवटा बाटो सूर्य छप्ना पाँच त्रिसठी तिन सय तेत्तिस र सूर्य क्षण पाँच त्रिसठी तिन सय बत्तिस फोन लाइन हामीले बिल्कुलै खुला गरिराखेका छौँ र दुई सालको प्लानिङ के के रहेको छ र कसरी स्वागत गरिरहनु भएको छ र बिहान बाटो अहिलेसम्म के के गर्नुभयो र दुई हजार चाहिँ तपाईँले कसरी सुरुवात गर्नुभयो त्यो कुराकानी चाहिँ हामीसँग तपाईँ सेयर गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ र कसरी शुभकामना दिन चाहना चाहना छ भने पनि ट अनलाइनको माध्यम हुँदैन लग अन गरेर भने प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सुधैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हाजमा पनि ट्युनआन गरेर सुनिरहनु भएको छ सम्पूर्ण देश अथवा विदेशमा रहेर पनि स्या दिनु भएको छ जति पनि नेपाली आमा बाउ दाजुभाइ दिदीबहिनीहरू आउनुहुन्छ सबै सबैलाई शुभकामना पनि रहन्छ जो एउटा विदेशको यात्रामा आउनुहुन्छ आफ्नो देशमा नभए पनि खेर हामीलाई सुनिर्षा दिइरहनु भएको छ र उहाँहरू सम्पूर्णलाई हाम्रो धर्फबाट शुभकामना रहन्छ उनासत्तरी शु। सालमा तपाईँका अपुरा रहेका काम यो सत्तरी सालमा पुरा हुन यो पनि हामी चाहन्छौँ र जो स केही कार्यहरू का सँगै तपाईँको मायाले गर्दा रेडी अर्को एक सय चार तब्लो पाँच मेगा हार्चले पढी जुन उन्सत्तरी सालमा त्यस्ता का... खालका का कार्यक्रमहरू का जुन एउटा समाजलाई सुशूषित गराउने खालका का कार्यक्रमहरूदेखि का लिएर अलिकति समाजलाई चिनाउन सफल बनेको छ र यस्ता खालका थुप्रै कार्यक्रमहरू गर्दै आइरहेको छ ताकि आफ्नो थुप्रै कार्यक्रमहरू का जुन एउटा सबैको माया पाइरहेको छ त्यसरी नै तपाईँको माया पाउनेछ र सत्र सालमा सा पनि त्यस्तै खालका थुप्रै कार्यक्रमहरू का आयोजना गर्नेछ र धेरै कार्यहरू अझै गर्न बाँकी नै छ जहाँ कि तपाईँको साथ र सहयोग चाहिँ अवश्य हामीलाई चाहिन्छ र तपाईँलाई दिनुहुनेछ यो पनि पूर्ण रूपमा हामी विश्वास गर्न चाहन्छौँ यति बेला पनि हामी छौँ यो विशेष कार्यक्रम का अन्तर्गत का हामी जुटिरहेका छौँ प्रवि प्रविधि कक्षबाट यति बेलाको क्रममा सुवास अनि अनिरमा तपाईँका शुभकामनाहरू बिशब्दहरू आदान प्रदान गर्नको लागि हामी जुटिरहेका छौँ म सूर्य र म सागर रहेको छु अलिकति सूर्य तिमीसँग म कुराकानी गर्नु मन लाग्यो है यो दुई हजार उन्सत्तरी साल कस्तो भयो भनेर हामीले चाहिँ दर्शकसँग बुझिराखेका छौँ र अब म तिमीतर्फ जान चाहन्छु है तिम्रो चाहिँ कस्तो भयो दुई साल चाहिँ तिम्रो समग्र कसरी बित्यो अलिकति बताइदिउ उनीहरू वास्तव यो यहाँ दुई साल जुन मेरो गयो होइन र बित्यो भने एकदमै रमाइलो जुन मैले चाहेका कुराहरू थिएँ त्यहाँनिर अलिकति सफल पनि बना पुगेको छु र केही साथ मिलिरहेको छ अग्रज जुन साथीहरू हुनु छ होइन सम्पूर्ण दाजुभाइ अथवा घरपरिवारको पनि सबैको सपोर्ट मिलिरहेको छ र त्यसैले त्यो दुई हजार अन सत्तरी साल राम्रै रह्यो र केही सफलता पनि मलाई मिल्यो र सफलता मिल्दै क्रममा छ र जसरी दुई हजार अना सालमा सबैको माया पाइरहेको थिएँ त्यसरी यो दुई सालमा पनि माया पाउनेछु भन्न चाहन्छु होइन र ज म चाहिँ सफल भने कुनै चाहना थियो होइन त्यो चाहना चाहिँ पुरा भइसकेको छ ताकि म एउटै मात्रा चाहना जुन राख्दै आइरहेको छु त्यसमा चाहिँ निरन्तर रूपमा सफल मिलिरहेको छ र ठ्याक्कै अहिले चाहिँ नभन होइन जस तिमीलाई बाहिर हामी अनिबाट बाहिरिसके पछाडि भनिदिनेछौँ र ठिकै छ अब तिमी भन न त होइन तिम्रो पनि त्यस्तो खालको कुनै कुराहरू भन्न सक्छन् ओके अब दुई सालमा जुन तिम्रो प्लानिङ रहेको छ जुन तिम्रो लक्ष्य रहेको छ त्यो लक्ष्य चाहिँ पुरा होस् है र अब दुई सालको कुराकानी गर्ने हो भने मेरो हकमा कुराकानी गर्ने हो भने पनि मैले धेरै श्रोताको माया पाएको छु है रेडियोहरूपट् एक सय चार थप्लो पाँचका हकमा निरन्तर प्रोग्राम सञ्चालन गरिराखेको छु र यति धेरै माया पाएको छु है त्यो मायालाई चाहिँ मैले निरन्तर कायम राख्न सकौँ है त्यसकरी दुई सालमा पनि त्यो माया नघटोस् बढ्दै जाओस् है जस दुई साल मेरो लागि चाहिँ एउटा चाहिँ फलदायक वर्षको रूपमा साबित भइसकेको छ त्यसरी नै यो दुई हजार सत्र सालमा नै जुन प्रारम्भ भइरहेको छ त्यसरी सफल मिल्नेछ यो वर्षमा पनि र सबै सुन्नुहुने यति बेला यो कार्यक्रम सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जहाँ सुनेर साथ दिइरहनु भएको छ विशेष कार्यक्रममा सबै सबैलाई धेरै मिठो संसना अनि नयाँ वर्ष दुई हजार सतरीको पावना अवसरमा यहाँको सबवटा परिवारमा सधैँ सुख छा। शान्ति छाओस् हरफल एकैसाथ रहनुहोला प्रेमभावको नाता कहिल्यै पनि नछुटोस् जीवनमा एक्लोपन महसुस कहिल्यै पनि नहोस् उन्नति र प्रगतिको मार्ग प्रशस्त होस् धन सम्पत्तिको वर्षा होस् जीवन फलोस् फुलोस् साहस त्यसको बाटो परिवर्तन नहोस् दुःखले जीवनमा प्रवेश नपाओस् कहिले पनि बाइपङ्खी हावा जति नै बेग्ले चले पनि के हुन्छ र निष्ठा कर्मको दियो अठुट बलिरहोस् यही छ हाम्रो नयाँ वर्ष दुई हजार सत्र सालको शुभकामना जति साथीहरूले जति श्रोता मित्रहरूले हामीलाई सुनेर साथ दिइरहनु भएको छ अनि दसैँ र यो कार्यक्रममा हामी जुटिरहेका छौँ एक शुभकामना आदान प्रदान गर्न चाहनुहुन्छ भने स्टोडिको टेलिफोन नम्बर खुल्ला छ डायल गर्नुहोला ओके okay, हामी अगाडिबाट नै यो शुभकामना विशेष कार्यक्रम सञ्चालन गरिराखेका छौँ र यो कार्यक्रमलाई हामी केही के समयसम्म अझ पनि निरन्तरता दिइरहनेछौँ र यो समय भने प्रोग्राम बलिउडका अन्डाउनको हो र प्रोग्राम बलिउडका अन्डाउनभित्र गएर हामीले हिन्दी फिल्मका अहिले चर्चामा रहेका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत प्रस्तुत गर्दै आइराखेका थियौँ र यो प्रोग्रामलाई अलिकति हामीले विशेष रूपमा ढालेर सञ्चालन गरिराखेका छौँ अनिभित्र छौँ मसवागर अनि सँगसँगै सूर्य ढकाल रहेका छन् र हामीले चाहिँ दुई आगमन र तपाईँ पनि हामीले खुल्ला गरिराखेका छौँ तपाईँको आफन्त इष्ट मित्र साथीहरूलाई चाहिँ शुभकामना दिन चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ यति बेला सुभाषको साथ मिल्दैछ मिलेर शुभकामना सङ्ग हामी सुन्छौँ होइन जुन ब्याकग्राउन्डमा प्लेआउट गर्दैछ सुभाषले त्यो स सङ्ग सुन्छौँ त्यस पछाडि फेरि साथीहरूको शुभकामनाहरू लिएर हामी आउने नै छौँ होइन सबै कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई रेडियो अर्पण एक सय चार थोब्लो पाँच भन्न चाहन्छु यति बेलाको क्रममा पनि तपाईँको लागि यो गीत गीतपछि फेरि आउनेछौँ तपाईँ रेडियो छाडेर कतै नचाहनुहोला झुका हर्ष बेबो है का काम नया वर्ष नया जीवन लाजले लाज मुहार झुकाए हर्ष बेबो कामना ओ, सागर सुमना गीत पछाडि फेरि तपाईँलाई स्वागत छ यो विशेष कार्यक्रममा हामीले जोडिरहेका छौँ दुई हजार सत्तरी सालको आगमन भइसकेको छ र दुई हजार सत्तरी सालमा तपाईँले आँटेका चाहेका छौँ र कार्यहरू सफल बन हाम्रोतर्फबाट शुभकामना पनि रहन्छ शु। र हामी जुटिरहेका छौँ प्रविधि कक्षबाट यति बेला सुभाषको साथ मिल्दैछ भने हामी अनिहरूमा जुटिरहेका छौँ सागर अनि सूर्य र यति हाम्रा सहकर्मी साथीहरूलाई मैले देखिरहेको छु सम्झना श्रेष्ठ र हामी या पी न्युयोर्क बनाउन चाहन्छौँ एक आपसमा सुख दुःखका कुराहरू सँगै रमाइलो पनि भइरहेको छ हामी एक आपसमा रमाइलो पनि गरिरहेका छौँ र श्रद्धा मित्रहरूले सुनेर हुनों सो हुनों सो हुनों सो आ, साथी रहनु भएको छ र तपाईँले यो नयाँ वर्षलाई चाहिँ रमाइलो रूपमा मनाउँदै पनि हुन्छ होला र तपाईँ एक आपसमा सम्पूर्ण आफ्ना आफन्तजन इष्टमित्र साथी सङ्गीहरूलाई शुभकामना दिन चाहनुहुन्छ भने फोन गर्नुहोला स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहेको छ मिठो सम्झना सबैलाई सँगै यो नयाँ वर्षको पावना अवसरमा दुई हजार सत्र सालको यो पावन अवसरमा सबैलाई शुभकामना पनि हामी दिइरहेका छौँ भिजा बिहानी उज्यालोलाई पर्खाउँदै अधेरी रातमा रुमलिए पनि झरनालाई नि तिर्खाइमा थडपिए पनि साहसको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस् तपाईँको भोलि बतासको लहर जता जा, जतै चले पनि कर्मको दियो अटुठो बलिरहोस् सफलताले सधैँ शिखर चुमिरहोस् नयाँ वसन्तको पालुवा सजिव रहोस् हाम्रो पेढी अर्पण एक सय चार थौलो पाँच मेघार्जको तर्फबाट नव वर्ष दुई हजार सत्तरी सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ ओके दुई हजार सत्तरी सालले हामीले स्वागत गरिराखेका छौँ र दुई हजार उन्सत्तरी सालले हामीले विदाई गरिराखेका छौँ र अगाडिबाट नै हामीले चाहिँ शुभकामना विशेष यो प्रोग्राम सञ्चालन गरिराखेका छौँ तपाईँको शुभकामना तपाईँको साथीभाइहरू इष्टमित्र समक्ष हामीले पुर्याउने प्रयास गरिराखेका छौँ आउन सक्नुहुन्छ शून्य र शून्य छपन्न फोन लाइन हामीले खुला गरिराखेका छौँ तपाईँका सम्झना तपाईँका शुभकामनाहरू तपाईँको सम्बन्धित व्यक्ति तपाईँको इष्टमित्र समक्षी हामीले पुर्याउँछौँ प्रयास गरिराखेका छौँ र दुई हजार उनसत्तरी साल तपाईँको के कसरी बित्यो के कस्तो काम गर्नुभयो दुई हजार उन्सत्तरी सालमा र दुई हजार सत्तरी सालका तपाईँका प्लानिङहरू सबै तपाईँले हामीलाई भन्न सक्नुहुन्छ हामी जुटिराखेका छौँ है सूर्य एकदमै र साथीहरूसँग हामी कुराकानी जुटाइरहने प्रयत्न गरिरहेका छौँ र यति बेलाको समय भने प्रोग्राम बलिउड काउन्टाउनको समय हो र जुन कार्यक्रमलाई मार्सल इम्पोरियमले प्रायोजन गरेको थियो र यो कार्यक्रम भने आजको दिनमा विशेष कार्यक्रम अन्तर्गत रहेर हामी कुराकानी गरिरहेका छौँ प्रविधि कक्षीबाट र यति बेला हामी चार बज्ने आँटेको छ र अर्पण खबरको समय पनि हुन लागेको छ सागर होइन र साथीहरूसँग शुभकामना आदान प्रदानको क्रमलाई कु हामी फेरि पनि लिएर आउने नै छौँ र जसरी दुई हजार उनसत्तरी सालमा यहाँका कार्यहरू के कस्ता रहे र सत्तरी सालमा तपाईँ के गर्ने प्लान बनाउँदै हुनुहुन्छ कस्तो खालको योजना राख्नु भएको छ त जस जस्तो योजना राख्यो भने तपाईँमा सफलता मिल्दै जा तपाईँ सफल हुनुहोला पनि भन्न चाहन्छौँ हामी यो कार्यक्रम अन्तर्गत रहेर प्रविधि कक्षबाट सुभाष अनि हामी अनिमा जुटिरहेका छौँ सागर अनि सुरुङ जुट्ने हामी छुटिन चाहन्छौ तपाई पछाडि अर्पण एक सय चार थुलो पाँच मेगाहरैला शुभ का मना नया नया झुकाए ला रेडियो रेडियो और एक से चार थुपलो पांच मेगा हार्ट नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ कृषि सामग्री पाँच एकसठी शून्य चालिस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभ हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ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 लिटिल स्टार आवश्यमावि चित्र सारी नर्सरीदेखि कक्षा नौसम्म सीमित सिटमा भर्ना खुलेको सहर जानकारी गराउँछौँ प्राचार्य एवं लिटिल स्टार आवश्यक मावि परिवार नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभ हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ नकी हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभ चिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ मना सुन चाँडी पसल बजार मोबाइल अन्ठानब्बे चार पचास उनानब्बे सोह्र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 नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्त जन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरो प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ मनोकामना फलफुल पसल पर्साको लागि थोक विक्रेताबहादुर रावल सुजन रावल मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस दुई सय सन्तानब्बे नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौँ मिनी हाइवे कटेज एन्ड रेस्टुरेन्ट भेडीचोक प्रोपाइटर अप्सरा थापा सुमन थापा मोबाइल अन्ठानब्बे एक बाह्र उनसाठी सात सय चार पचास चौसठी नौ लोकल कुखुरा बदेल हाँसको छुइला लोकल माछा ढेँडो तथा विभिन्न परिकारको खाजाको लागि सदैव सम्झनुहोस् नववर्ष दुई हजार सत्तरी साल को पावन अवसर में हमारा संपूर्ण ग्राहक वर्गर आपजन तथा शुभचिंतक में हार्दिक मंगलमय शुभकामना अर्पण करद मोडल कस्मेटिक सेंटर सिनेमा रोड टाड़ी प्रोप्राइटर तूफान खान मोबाइल अंठानब्बे शून्य कहाँ स्कूल का झोला लेडिज बैग एवं संपूर्ण कस्मेटिक सामान शुपथ मूल्य में नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग जन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ अजय तिवारी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 नव वर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ खुसी टेन्ट एन्ड क्याटरिङ हाउस बकुल मोबाइल अन्ठानब्बे चार विनोद दुलाल सुलभ प्रभावकारी स्वास्थ्य को लागि रत्नगर अस्पताल प्रणाली रत्नगर मेन रोड पाँडी चोक चितवन अहिले अपरान्नको चार बज्यो अहिले अपरान्नको चार बज्यो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 सेवा स्त्री तथा प्रसुति रोग सेवा मानसिक तथा नशा रोग सेवास तथाी आकस् बिरामी सर्जरी तथा वरिष्ठ हाट जोड्ने नशाथ रोग ट्रमा स्पा ढाड दुख्ने हात खुट्टा झमझमाउने ढाडको नसा च्याकिएको खप्टिएको सिल्का हान्ने पोल्ने जोड्ने दुख्ने सुनिने बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ सम्पर्क अस्पताल प्राली तो मेन रोड छपन्न पांच साठी तीन सौ एक चालीस मनोरंजन खबर को साथ में होटल स्टार बैंक विवाह होस या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटेल स्टार ब्याङ्कवेज रत्नगर एकवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे वेबसाइट काठमाडौँ नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक से चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु रेडियो के साथ सुनिरहनु भएको अपरालाई आज नयाँ वर्ष दुई हजार पहिलो दिन देश विदेशमा रहेका नेपालीहरूले धुमधामका साथ मनाइरहेका छन् वर्षको शुरूआती दिन राम्रो भए वर्षभरि नै राम्रो हुने विश्वासका साथ आज नेपालीहरू बिहानैदेखि नुहाई धुवाई गरी आफूलाई मनपर्ने परिकार बनाएर खाने तथा मनपर्ने स्थानमा घुम्न जाने गर्दछन् आज बिहानैदेखि स्थानीय स्तरका मठ मन्दिर तथा पर्यटकीय गन्तव्यमा भिड लागेको छ नयाँ वर्षलाई विगत केही वर्षदेखि भने एक पर्वकै रूपमा मनाइने गरिएको छ भने सरकारले आज सार्वजनिक विदा दिएको छ नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रपति डाक्टर रामवरण यादव मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला एमालेका अध्यक्ष झलनाथ खनाल लगायतले पनि नयाँ वर्ष दुई सत्तरी सालको उपलक्ष्यमा शुभकामना दिनुभएको छ यसैबीच नयाँ वर्ष दुई सालको अवसरमा सामुदायिक रेडियो रेडियो अर्पण एक, एक सय तथा अर्पण बचत तथा ऋण सहकारी संस्थाले सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक हप्ते भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ साथ दिने भ्रमणका क्रममा बिहान प्रचण्ड चीनतर्फ प्रस्थान गर्नुभएको हो चीन ओढ्नु अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले यसपटकको आफ्नो भ्रमण नेपालको स्थायित्व र आर्थिक समृद्धिमा चीनको सहयोगबारे केन्द्रित हुने बताउनु भएको छ चिनिया कम्युनिस्ट पार्टीका महासचिव तथा चिनाया राष्ट्रपति सिजिन पिङको नियन्त्रणमा प्रचण्ड चीन, चीन, चीन, चीन जानुभएको हो चीनका राष्ट्रपति प्रधानमन्त्री लगायतसँग अनौपचारिक भेटवार्ता गरी सात गति प्रचण्ड नेतृत्वको टोली नेपाल फर्किनेछ चीनबाट फर्किए लगत्ती प्रचण्ड भारत जाने भ्रमणमा जाने क्रम छ नेकपा एमालेका अध्यक्ष छलनाथ खनाले आगामी संविधान सभाको चुनावमा भाग लिन सबै दलसँग आग्रह गर्नुभएको छ राजधानीमा आज ट्रेनिङ अभियानको उद्घाटन गर्दै खनालले जारी राजनैतिक गतिरोधको समाधान चुनावले मात्रै दिने भन्दै खनालले चुनावको सामना गर्न सबै दलसँग आग्रह गर्नुभएको हो नेकपा माओवादी लगायतका तेत्तिस दलहरू चुनाव बिथुल्ने अभियानमा लागिरहेका बेला एमाले अध्यक्ष खनालले चुनाव नबिथुल्न आग्रह गर्नुभएको हो काठमाडौँबाट नुहाकोटको रानीपोवा चिम्टेश्वर देवीघाट ट्रेनिङ अभियानको शुभारम्भ गर्दै अध्यक्ष आले निर्वाचनमा सघाउन पर्यटन व्यवसायहरूलाई समेत आग्रह गर्नुभएको थियो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चुनावी सरकार निर्माण भएको एक महिना बितिसक्दा पनि संविधानसभा निर्वाचनको मिति घोषणा गर्न नसक्नु दुःखद भएको बताएका छन् आज राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल काठमाडौँको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गरी निर्वाचन गराउनु जोड़ दिएका छन् उनले राप्रपा नेपालले पार्टीको सबै तहमा महिलाहरूलाई न्यूनतम तेत्तिस प्रतिशत सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे राप्रपा नेपालका प्रवक्ता तथा संचार विभाग प्रमुख राजाराम श्रेष्ठले महिलालाई अगाडि बढाउनका लागि राज्यले नै सशक्तिकरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड़ दिएका छन् नयाँ वर्षमा बागमती नदीमा नहुने क्रममा रौतहटमा बिहान तीन युवाको ज्यान गएको छ बसन्तपुर चारका किसन झा जा, दिपक झा र रितेश झाको नदीमा डुबेर ज्यान गएको हो नदीमा डुबेर बेस भएका उनीहरूलाई उत्तार गरी जिल्ला अस्पताल लगिएको थियो तर अस्पतालमा लगेको केही बेरमा नै तीनजनाको ज्यान गएको थियो चिकित्सकले लापरवाही गरेकाले उनीहरूको ज्यान गएको भन्दै मृतकका आफन्त परिवारले अस्पतालमा तोडफोड गरेका छन् पेरुको उत्तरी क्षेत्रमा बस दुर्घटना हुँदा तेत्तिसजनाको मृत्यु भएको छ ओटुचको सहर नजिक हिमाली क्षेत्रको सडकमा गुडिरहेको बस नदीमा खसेको हो दुर्घटनामा परि अन्य दसजना घाइते भएका छन् राजधानी लिमादेखि करिब छ सय किलोमिटर उत्तरमा उत्तरतर्फ बस दुर्घटना भएको हो सडक तथा गाडीको बिग्रदो अवस्थाको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ रब में जारी आईपीएल क्रिकेट प्रतिर्गत आज अपनी दुईवटा खेल होने भैया अगर में सुरू होने खेल में कोलकाता नाइट राइडर्स रनराइज हैदराबाद भिन्ने भलेसम चार मध एक खेल में सनराइज छ अंक सहित तेसरो सनराइज विजयी भे मुंबई पच्छी पारदीश स्थान में जाने तर कलकता ने भलेसम एक खेल में विजयी दुई अंक मे जोड़े आज रात सुबह आठ बजे होने खेल में पांचों राजस्थान रोयल्स र छैठौँ स्थानको किङ्स इलेभेन पन्जाब पनि भेट्नेछन् आजको खेलमा राजस्थान विजयी भए चौथो स्थानमा आइपुग्नेछ भने पन्जाब विजयी भए पाँचौँ स्थानमा पुग्नेछ यसैबीच गैरातीका खेलमा चिनले रोयल च्यालेन्जलाई बेङ्गलोरमा पराजित गर्दै तेस्रो स्थानमा आइपुग्दा मुम्बई इन्डियन्सले पुडे बारियसलाई पाखा लगाउँदै शीर्ष स्थानमा रहेको छ हवस् त प्राणना चार बजीको अर्पण खबर सकियोस् समाचारकक्षीबाट म सुजिता हमाल बिदा हुन्छु नमस्कार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 दुशासी पुरानो स्वयं पाठ पाल मनोरंजन का